नमस्कार अर्पण सबैका लागि रेडियोफै भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तारमा जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा गुण्डागर्दी गर्दै आइरहेका युवाहरू आफूको विशेष निगरानीमा रहेको जनाएको छ चितवनको वर्तमान शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै प्रहरी प्रमुख प्रहरी प्रेक्षक दीपक कुमार थापाले जिल्लाका गुण्डाहरू विशेष निगरानीमा रहेको बताउनु भएको छ त्यस्तै प्रहरीले गुन्डाहरूको गतिविधि निगरानीसँगै मादक पदार्थ सेवन जाँच कडा पार्ने र होटलहरूमा निगरानी बढाउने भएको छ चोरीका सवारी साधन बरामद गर्ने फरार अभियुक्त खोज्ने र होटलहरूमा वेश्यावृत्ति कम गर्न प्रहरीले विशेष अभियान नै थालेको प्रहरी प्रमुख थापाको भनाइ छ वेश्यावृत्तिसँगै होटल र लजमा अन्य आपराधिक गतिविधि र योजना बन्ने गरेको भन्दै प्रहरीले सबै होटलमा रेड हान्ने तयारी गरेको छ प्रहरीले होटलमा बस्ने पाहुनाको परिचय टिपे नटिपेको र टिपेको भए त्यो सत्य भए नभएको चेक गरिने भएको छ गुन्डागर्दी कम गर्न प्रहरी प्रमुख थापाले गुन्डाहरूको नामावली नै ना तयार पारेर उनीहरूको घर -गर जाने गरेको बताउनुभयो दिनरात बिहान बेलुका जुनसुकै समयमा पनि जसको घरमा पनि प्रहरी पुगेर उनीहरूको सोधखोज हुने गरेको थापाको भनाइ छ कतिपय गुन्डा केटाहरूले सर राति राति घरमा आउन भएन नि भन्छन् थापाले भन्नुभयो गुन्डाहरूले हाम्रो गाउँघरमा इज्जत हुन्छ नि भन्न थालेका छन् आपराधिक घटनामा कमी ल्याउनका लागि उनीहरूलाई नियमित निगरानीमा राख्ने गरिएको उहाँको भनाइ छ चितवनमा पछिल्लो समय सङ्गठित अपराधमा निकै कमी आएको बताउँदै प्रमुख थापाले गुण्डागर्दी नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने सब बताउनुभयो गुन्डाहरूको गतिविधिमा निगरानी राख्न थालेपछि धेरै ठाउँबाट था गुनासा आउन छाडेको उहाँको भनाइ छ प्रमुख थापाले भन्नुभयो अहिले गुनासोभन्दा पनि चियाबासी आउन थालेको छ होटलमा गएर सितैमा खाने अनि त्यहीँ तोडफोड झैझगडा र लफडाबाजी गर्ने केटाहरू अहिले थन्किएपछि होटल व्यवसाय पनि खुसी भएका छन् जिल्लामा प्रहरीले आफ्नो गतिविधिमा सक्रियता बढाइरहँदा जुटपानीमा रहेका प्रहरी इन्चार्जको गतिविधिमाथि स्थानीयले असन्तुष्टि पोखेका छन् आपराधिक समूहसँग मिलेर काम गर्ने गरेको र स्थानीयको गुनासोलाई व्यवस्था गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् त्यस्तै कतिपय व्यक्तिलाई अनावश्यक दुःख दिने गरेको उनीहरूको भनाइ छ जुटपानी प्रहरी चौकीको इन्चार्जमा असही रत्न बिक रहेका आफ्ना ट्याक्टरका कामदारले गरेको सामान्य गल्तीलाई लिएर आफूलाई टायर किन्न लगाएको र सो टायल बिकले आफ्नो घर पुर्याएको एक युवकले बताएका खोलेसिमल बजार श्रेष्ठ हार्डवेयर टाल किन्न लगा नाम उल्लेख नगरने शर्त में ती स्थानीय युवक ने बता पूर्व पश्चिम जहाँ सुकेका मान्छे काठमाडौँ जादा पुल्चोक नपोगी हुन्थेन तर अब यो अवस्था लगभग अन्त्य भएको छ पश्चिमबाट आएका गाडी पोखरा र काठमाडौँ जान गैँडाकोटदेखि रामनगरसम्म राष्ट्रिय राजमार्ग स्तरको बाइपास रोड बन्ने भएको छ काठमाडौँ र पोखराबाट पूर्व जाने गाडीहरू यसअघि नै नानगढ आउनुको साटो आम्पटारीबाट बाइपास रोड हुँदै भरतपुरको केन्द्रीय बस टर्मिनल लाग्ने गरेका छन् चर्चामा रहेको गैँडाकोट रामनगर बाइपास रोड बनी नानगट बजार क्षेत्र में लामो दूरी का सवारी चापमुक्त हुनेछ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गैँडाकोट रामनगर बाइपास सडक निर्माणको प्रक्रिया सुरु गरिसकेको छ सडक निर्माण गर्दा पर्ने वातावरणीय र सामाजिक असरका बारेमा सुझाव पठाउन मन्त्रालयले सूचना जारी गरेपछि स्थानीयहरूमा यो सडकको चर्चा र चासो बढेको छ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले जेठ सात गते निकालेको सूचनामा पन्ध्र दिनभित्र राय सुझाव पठाउन भनिएको छ लाई आधार मानेर गैँडाकोट गाविसले महाशाखामा राय सुझाव पठाएको छ स्थानीय सङ्घ संस्था छलफलमा व्यस्त छन् गैंडाकोटको भेरकोटी चोक र काङ्ग्रेस चोकबाट रामनगरसम्म सडक जाने तयारी हुँदैछ गैँडाकोट गाविसले यी दुई ठाउँबाट सडक लैजान नहुने सुझाव दिएको छ गाविसले थम्सी हनुमान मन्दिरको जंगल जंगल बाइपास सडक लैजान राम्रो हुने विकल्प दिएको छ मन्त्रालयले निकालेको सूचनामा राजमार्ग सात दशमलव आठ किलोमिटर हुने उल्लेख छ भेरकुटी चोकदेखि रामनगरसम्मको दुरी लगभग यही हो भेरकुटी चौकदेखि तिन सय मिटर पिच सडक पुरानो राजमार्ग नै हो राजा महेन्द्रले पूर्वपश्चिम राजमार्गको शिलान्यास गैंराकोटमा नै गर्नुभएको थियो भेरकुटी चोकदेखि शिलान्यास स्थलसम्म पूर्वपश्चिम राजमार्गको पुरानो सडक खण्ड नै छ नारायणी नदीमा पुल बनेपछि त्यो सडक छाडेर इलाका प्ररिकारले हुँदै पुलसम्म पुग्न नयाँ बाटो बनाइएको थियो चितवनको कुम्रोज गाविसलाई नेपालकै पहिलो नमुना गोबरग्यास ग्यास गाविस घोषणा गरिएको छ दुई हजार पैँसठी सालबाट गाविसमा गोबर प्लान्ट निर्माण गर्न सुरु गरेको बुढीराप्ती मध्यवर्ती उपभोक्ता समितिले झण्डै पाँच वर्षपछि गाविसलाई नमुना गोबर ग्यास घोषणा गर्न सफल भएको वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापा घरतीले आइतबार एक समारोहका बीच कुमरोजलाई नमुना गोबर ग्यास घोषणा गर्नुभयो घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्त कम गर्न सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरिएको बताउनु भयो कम गर्न सचेतनासँगै निकुञ्ज स्तरबाट समुदायलाई गर्न सकिने कुनै पनि काम गर्न पछि हट्न नहुने भन्दै उहाँले त्यसका लागि कुम्रो छेउछाउमा बसोबास गर्ने बासिन्दाहरूको आवश्यकता पूर्ति गर्नेतर्फ केन्द्रित हुन जरुरी रहेको बताउनुभयो उहाँले गोबर ग्यास निर्माणले मानव स्वास्थ्य आर्थिक पक्ष वन तथा वन्यजन्तु संरक्षण र वातावरण सुधारमा मद्दत पुग्ने बताउनुभयो उहाँले कुमरोज गाविसमा भएको उदाहरणीय कामलाई निरन्तरता दिन आवश्यक रहेको समेत औल्याउनुभयो राष्ट्रिय प्रकृति संरक्षण कोष तराई भूवर्द्धि कार्यक्रम र नेपाल सरकारको अनुदान सहयोगमा बुढीराप्ती मध्यवर्ती उपभोक्ता समिति कुमरोजले गाविसको अधिकांश घरमा गोबर ग्यास प्लान्ट निर्माणपछि कुमजोलाई कम कुमरोजलाई नमुना गोबर ग्यास गाविस घोषणा गरिएको हो गाविसमा असी प्रतिशतले गोबर ग्याँस निर्माण गरिसकेको बडी राप्ती उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद भुसाले जानकारी दिनुभयो एक हजार सात सय घरधुरी रहेको कुम्रुज गाविसमा अहिलेसम्म एक हजार घरमा गोबर ग्यास निर्माण गरिएको र बाँकी घरधुरीमा गोबर ग्यास निर्माण कार्य पनि चलिरहेको छ गाविसको ओडा नम्बर एकमा एक सय वडा नम्बर दुईमा एक सय वडा नम्बर तिनमा दुई सय सत्रवटा नम्बर चारमा एक दुई सय नम्बर पाँचमा एक सय सन्ताउन्नवटा नम्बर छमा एक सय छब्बिसवटा नम्बर सातमा एक सय त्रिहत्तरवटा नम्बर आठमा एक सय उनासाठी र वडा नम्बर नौमा घरधुरीमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको अध्यक्ष भुषालले जानकारी दिनुभयो स्वतन्त्र पत्रकार सङ्घ रूपन्दे शाखाको उल्टो साइकल यात्री टोलीलाई आइतबार सङ्घको केन्द्रीय समिति तथा चितवन जिल्ला शाखाले सम्मान तथा स्वागत गरेको छ टोलीलाई सङ्घले नानगढमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो सम्मान कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद पत्रकारहरूमाथि बढ्दै गएको आक्रमण तथा धम्कीका घटनाले आफ्नो स्वतन्त्र पेसा सङ्कटमा पर्दै गएको अवस्थामा साङ्केतिक विरोध स्वरूप उल्टो साइकल यात्रामा निस्किएको बताउँदै टोलीलाई धन्यवाद दिनुभयो अहिले प्रेसमाथि आक्रमणका घटनाहरू बढिरहेका छन् वास्तोलाले भन्नुभयो यो अवस्थामा पत्रकारहरूले उल्टो साइकल चलाएर स्वतन्त्र प्रेस आक्रमणको मौलिक तरिकाले विरोध जनाएका छन् राजनैतिक आस्थाका आधारमा गरिने पत्रकारिताका कारण पनि प्रेसमाथि आक्रमण भइरहेको उहाँले टिप्पणी कार्यक्रम में उल्टो स्वतंत्र पत्रकार सितवन का उल्टो साइकल यात्री वीरेन्द्र पांडे देशको को राजनैतिक अवस्था उल्टो गतिमा में चले र प्रेसमाथि आक्रमण का घटना बढ़िया व्यंग्य का रूप में उल्टो साइकिल चलाकता बिबिसी नेपाली सेवाका सम्पादक पत्रकार रविन्द्र मिश्र पुरस्कृत हुने भएका छन् उहाँलाई कुल पच्चिस हजार एक सय एघार रुपियाँ राशिको पुरस्कार प्रदान गर्न लागेको हो खगी बुद्धिगीदान राष्ट्रिय स्मृति प्रतिष्ठान राष्ट्रिय पुरस्कारबाट पत्रकार मिश्रलाई प्रस्तुत गर्न लागेको आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ सुमित्रा पौडेले आफ्ना बोबा बुद्धिप्रसाद वास्तोला र दुई आमाहरू खगीमाया तथा दानकुमारी बास्तोलाको नामबाट पाँच रा राशिको अक्षयकोश पाँच लाख राशिको अक्ष कोष स्थापना गरी पुरस्कारको व्यवस्था गर्नुभएको हो जेठ पच्चिस गति रत्नगरमा पुरस्कार प्रदान गरिनेछ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बन्दीप्र चेपाङ रहनुहुने कार्यक्रम संयोजक रवि भट्ट रोशीले जानकारी दिनुभयो चिदोवनमा सवारी साधन जाँचमा प्रहरले आफ्नो सक्रियता बढाएको छ प्रहरले शनिबार राति भएको चुकका क्रममा तेत्तिसवटा सवारी चालकलाई कारवाही गरेको छ सोबाट छ हजार राजस्व सङ्कन भएको जिल्ला प्रहरीकारलाई चिदोवनले जनाएको छ त्यस्तै सवारी नियम उल्लङ्घन गर्ने एकचालिसवटा मोटरसाइकल र एकवटा ट्रिपर नियन्त्रणमा लिएको छ प्रहरीका अनुसार सवारी नियम उल्लंघन गरी सवारी चलाउने सोह्रजना चालकको लाइसेन्स र छवटा मोटरसाइकलको बेलबुक नियन्त्रणमा लिएको छ इस्ताने विकास अधिकारी तिलक पौडेलको अध्यक्षतामा अफिसर्स क्लब चितवन पुनर्गठन गरिएको छ प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माको समय जगत्मा भएको कार्यक्रममा उपाध्यक्षमा प्रमुख कोष नियन्त्रक कृष्ण प्रसाद भण्डारीलाई चयन गरिएको छ समितिको सचिवमा नापी अधिकृत दामोदर वाग्ले र कोषाध्यक्षमा जिल्ला निर्वाचन अधिकृत हरि ढकाललाई चयन गरेको छ नवगठित कार्य समिति सदस्य रहेको कोषाध्यक्ष ढकालले जानकारी दिनुभयो स्वतन्त्र विद्यार्थीको निर्वाचन स्थगित गरिएको विरुद्धमा नेपाल विद्यार्थी सङ्घ कलेज कमिटीहरूले सोभि निर्वाचन हुने चितवनका तेह्रवटा कलेज अगाडि आइतबार एक घन्टा चक्काजाम गरेका छन् नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका निर्देशन बमजिम चितवनका कलेज अगाडि सङ्घका कलेज इकाइहरूले चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् स्वतन्त्र विद्यार्थीहरूको निर्वाचन स्थगित गरिएको विरुद्धमा नेपाल विद्यार्थी सङ्घ बालकुमार इकाइ समिति चितवन ने आइतबार नानगढ़ को लाइन चोक सड़क खंड में एक घंटे चक्कासा को थी कोणसभा में नेवी सितववन का कार्यवाहक अध्यक्ष प्रकाश अधिकारी मंत्री परिषद का अध्यक्ष खिलराज रेग्मी रिविक का उपकुलपति विद्यार्थी को कुशल नेतृत्व चयन गर्न पाने अतिरमाथ खेलवाड़ भई तत्काल सभी निर्वाचन कमीति घोषणा करी निष्पक्ष निर्वाचन करवक्ता दीपक दवाड़ी जिला सदस्य नारायण सुबेदी क्षेत्र नंबर तीन का सभापति प्रशांत अंबर पांच का सभापति राजचंद दाहल मैं देवी कलेज इकाइ सभापति कल्पना पौडेल लगायतले बोल्नु भएको थियो कार्यक्रम नेविसंग बालकुमारी कलेज इकाइ समितिका अध्यक्ष गणेश पौडेलको नेतृत्वमा भएको होटल व्यवसाय समिति रत्नगरको आयोजनामा आइतबार हिजो परिवेशको रत्नगरमा खुल्ला रक्तदान कार्यक्रम भएको छ कार्यक्रममा तीन महिलासहित सडसठी जनाले रक्तदान समिति का सहसचिव किरण श्रेष्ठ जानकारी दूँ होटल व्यवसाय महासंघ नेपाल प्रथम उपाध्यक्ष श्रीराम गिरी को प्रमुख आतिथ्यता में कार्यक्रम में होटल व्यवसाय समिति का अध्यक्ष इम दु बराल इलाका प्रय रत्नगर का प्रमुख केदारपंत किरावसाय समिति रत्नगर अध्यक्ष एमनाथ आशा लगायत बोलो थी समिति का अध्यक्ष भरत श्रेष्ठ का अध्यक्षता कार्यक्रम सचिव रामलाल मल ने स्वागत मंतव्य राख् मानवाधिकार तथा शान्ति समाज सिधुवन शाखाले आफ्नो सत्रौँ स्थापना दिवस पुल्चोकमा द्वीप प्रज्वलन गरी मनाएको छ दण्डिन्ताको अन्त्य र दिगो शान्तिको कामना गर्दै दिप दे। प्रज्वलन गरिएको समाजका सभापति राजेन्द्र पौडेले बताउनुभयो कार्यक्रममा समाजका पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनीले लोकतन्त्र सङ्कटमा पर्दा समाज पहिले अग्रपन्थीमा उभेर खबरदारी गर्ने बताउनुभयो रत्नगर पास रमाइलों बस्ती में सुकुम्बासी को भूमिअधिकार के बारे में एक दिन छलफल हिजोकम में सहभागी बसोवास तथा भूमि अधिकार के सुरक्षा का विषय में जानकारी कराइक थी कार्यक्रम में सुकुम्बासी समुदायप्रति करने व्यावहार सुधार करें कार्यक्रम में सुकुम्वासी सुधार समिति रत्नगर का अध्यक्ष फूलबहादुर ताम केन्द्रीय उपाध्यक्ष नरबहादुर गौतम सभापति सुकबहादुर कुमार लगायतले बोलो थी आइपिएम कृषकसम्म बसेली पाँचको आयोजनामा कृषकहरूको भेला भएको छ भेलामा आइपिएम कृषक सङ्घका जिल्लाध्यक्ष धर्मराज कण्डेले वनस्पति विषादीको बारेमा कृषकहरूलाई जानकारी गराउनु भएको थियो उहाँले रासायनिक विषादीको प्रयोगले गर्दा वातावरणमा समेत असर परिरहेको बताउनुभयो उहाँले तरकारी र अन्य खाद्य बारेमा निम असुरो तितेपाती बकाइन लगायतका स्थानीय वनस्पतिबाट बनेको विषादीको प्रयोग गरेर उब्जनी बढ्ने जानकारी दिनुभयो अब पालो अर्पण जनावासको अर्पण जन आवासमा हाम्रो प्रश्न छ कङ्ग्रेस एमालेको आलटालका कारण चुनावको मिति तोक्न नसकेको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोपप्रति तपाईँको विचार के छ यी पछिल्लो गतिविधिले त्यस्तै देखाउँछ बी आफू पञ्चने काम र सी आरोपको राजनीति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 पालो ट्राफिक खबर को नारायणगढ़ बीरगंज सड़क खंड खुला नानगढ़ मोगलिन कामौरी पोखरा नारागढ़ सड़क खंडल शून्य छपन्न पांच तिर शून्य मोबाइल नंबर अन्े पचास एकसठी सात सौ तिरचाली ट्राफिक खबरसंगे हम स्थानीय समाचार को अंत्य में गांव में कुने घटना दुर्घटना घटे अभी सावजनिक चो का विषय में कने कार्यक्रम को आयोजना कर दी हमी जानकारी कराने जानकारी कराने हम फोन नंबर हो शून्य छप्पन पांच त्रिसठी तीन सौ तीस पांच त्रिसठी फैक्स को सुविधा फैक्स फैक्स नंबर हो शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियोर्फन न्युज एट जिमेल डट कम अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियोअर्फसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोर्फ डट कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज बिदाभई नमस्कार